संपर्क होटल स्टार बैंकवेट रत्नगर एक निपनी चितुवन फोन नंबर पांच साठी नौ सौ बयानबे वेबसाइट डब्ल्यू डब्ल्यू डब्ल्यू डट होटल स्टार फोन नंबर छयालीस बहत्तर दुई सह सतासी पुरानो नमस्कार भएको बिहानबरमा स्वागत छ म ध्रुवराज संविधान सभा चुनावका लागि आवश्यक ऐनमा रहेका विवादित विषयमा सहमति खोज्न सरकार र उच्च स्तरीय राजनैतिक समितिको बैठक जारी छ बैठकमा दलहरूबीच विवादित रहेका विषयमा सहमति गरी निर्वाचनको मिति घोषणाका बारेमा छलफल केन्द्रित रहेको छ मन्त्री परिषदका अध्यक्षको सरकारी निवास बालवाटारमा जारी बैठकमा दलहरूबीच विवादित रहेको निर्वाचन थ्रेसहोल्ड फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न पाउने नपाउने संविधान सदस्य सङ्ख्या क्षेत्र निर्धारण आयोग लगायतका विषयमा दलहरूबीच छलफल भइरहेको छ उच्च स्तरीय समितिका संयोजक एमाले अध्यक्ष झलनाथ खनालले आजको बैठकबाट केही निष्कर्ष निस्कनी संविधान सभाको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्ध्रमा उत्रिएको सद्भावना पार्टीले आज तराई बन्दको आह्वान गरेको छ बन्दका कारण तराईका बाइसी लाखको जनजीवन प्रभावित भएको छ निर्वाचनको मिति घोषणा नागरिकता वितरणमा देखिएको समस्या समाधान लगायतका माग राखेर विभिन्न आन्दोलन गर्दे आएको सद्भावनाले सरकारले आफ्नो माग सुनवाईमा कुनै पहल नगरेको भन्दै तराई बन्दको आह्वान गरेको हो बन्द आज मात्र आह्वान गरेकाले साँझ पाँच बजेपछि खुल्नेछ यता सद्भावनाका अध्यक्ष राजेन्द्र महतोलाई भने जन्डिस भएको चिकित्सकहरूले बताएका छन् पार्टीका माग पूरा गराउन आमरण अनसनमा बस्नुभएका महत्वको स्वास्थ्यवस्था कमजोर भएपछि प्रहरीले हस्तक्षेप गरी वीर अस्पतालमा भर्ना गराएको थियो उहाँको उपचारको क्रममा जन्डिस भएको पुष्टि भएको सधक्ष लक्ष्मण लालकणले बताउनुभयो चार दिनसम्म आमरण अनसनमा बस्नुभएका महत्त्वको शरीरमा नुन र ग्लुकोजको मात्रा कम भएकाले उहाँमा समस्या उत्पन्न भएको चिकित्सकहरूको भनाइ बाढ़ी ने डाइर्सन भत्काए पश पूर्वपश्चिम राजघट बोटोल सड़क खंड में को लोका में यातायात फेरी अवरुद्ध शनिवार रात को बाढ़ी ने चार दिन अगि बनाकर डाइभर्सन बगाएप आज बिहान तीन बजदी यातायात अवरुद्ध इसवार अवरुद्ध बनेक यातायात आठ घंटा पश्चि एक तूपालण में आयोग पानी क्र पानी पर्ने क्रम नरोकी कारण डाइभर्सन मर्मत गरी सडक खुलाउन समय लाग्ने प्रहरले जनाएको छ सडक अवरुद्ध भएपछि सवारी साधन तथा यात्रुहरू बीच बाटोमा नै अलपत्रमा परेका छन् स्थायी शिक्षाको लागि भएको परीक्षाको नतिजा कात्तिकसम्म सार्वजनिक हुने भएको छ कात्तिकसम्म लिखित परीक्षाको नतिजा सार्वजनिक गरी मौखिक परीक्षा पनि सम्पन्न भइसक्ने आयोगका प्रशासकीय अध्य प्रमुख खगेन्द्र प्रसाद नेपालले भन्नुभयो बिहिबारदेखि सुरु भएको लिखित परीक्षा शनिबार सम्पन्न भएको थियो माध्यमिक निम्न माध्यमिक र प्राथमिक तहमा गरी कुल तेह्र पदको लागि चार लाख अस्सी हजारभन्दा धेरैको आवेदन परेको छ शिक्षक सेवा आयोग गठन भएपछिको पटक शिक्षक शन को, लागी को। एस इस दुई हजार बावन्न साल में जिला स्तरीय शिक्षक सरण समितिले ने खुला प्रतियोगिता का लिखित परीक्षा लीक थियो। भारतको छत्तिसगढ राज्यमा माओवादी विद्रोहीको आक्रमणमा पनि कङ्ग्रेस आएका वरिष्ठ नेतासहित सोह्रजनाको ज्यान गएको छ ज्यान गुमाउनेमा राजनैतिक नेतासँगै सुरक्षाकर्मी समेत रहेका छन् छत्तिसगढको बस्तर जिल्लामा भएको नक्सलवादीको आक्रमणमा कङ्ग्रेस वरिष्ठ नेता महेन्द्र कर्मा सहित पूर्व विधायक उदय मोदलियार गोपी माधवानी लगायत छ्यान गएको छ कङ्ग्रेस आइका अर्का वरिष्ठ नेता एवं पूर्व मुख्यमन्त्री विद्याचरण शुक्ल लगायत झण्डै बाह्रजना गम्भीर घाइते भएका छन् कङ्ग्रेस आईका नेता कर्मा नक्सलवादीको विरोधी अभियानका संस्थापक थिए भारतीय माओवादीले कङ्ग्रेस आएको छत्तिसगढका अध्यक्ष नन्दकुमार पटेल र उहाँका छोरालाई पनि अपहरण गरेका छन् यसैबीच विद्रोहीहरूको आक्रमणमा परि आफ्नो पार्टीका नेता मारेपछि कङ्ग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले यो आफ्ना छोरा तथा कंग्रेस नेता राहुल गान्धीसँगै प्रधानमन्त्री डाक्टर मनमोहन सिंहलाई भेट्न पुगेकी सोनियाले पत्रकारसँग कुराकानी गर्दै आक्रमणको निन्दा गर्नु भएको छ विद्रोहीले निर्दोष नागरिक र राजनैतिज्ञमाथि कारतापूर्ण आक्रमण गरेको छ <laughs> प्रिमियर लिग आइपिएलको उपाधिका लागि आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्ने भएका छन् नेपाली सेना अनुसार बेलुकी सभा बजे इडन गार्डन स्टेडियम कोलकातामा हुने प्रतियोगितामा यी दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो यसअघि चेन्नईले पहिले सेमिफाइनलमा मुम्बईलाई हराउँदै फाइनल प्रवेश गरेको थियो त्यस्तै चेन्नईसँग पराजित पर मुम्बईले प्लेअफको विजेता राजस्थान रोयल्सलाई पछि पार्दै फाइनलमा फेरि चेन्नईसँगको भेट पक्का गरेको हो दुई पटकसम्म उपाधि चुमेको चेन्नईले आज मुम्बईलाई हराउँदै आइपिएलमा आफ्नो उपाधि संख्या बढ़ाउने दाउमा छ प्रतियोगितामा राम्रो लयमा रहेको मुम्बई पनि चेन्नईलाई पछि पार्दै पहिलो पटक उपाधि चुम्ने पक्षमा रहेको छ